हार्दिक स्वागत एवं सन्ध्याकालीन नमस्कार कार्यक्रम अर्पण सो साँझको प्रतीक्षा गरेर बस्नुहुने सम्पूर्ण श्रोताभित्रहरूमा सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सन्धेका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा र इन्टरनेट अनलाइनमा डब्ल्युड सुनिरहनु भएको छ कार्यक्रम अर्पण सुतेक दिन आउने गर्दछ ठिक यसै समयदेखि सात तिस बजेसम्मको यो बीचमा हामी रहनेछौँ र रह यो बीचमा रहँदा तपाईँसँगै हामी प्रत्यक्ष रूपमा टेलिफोन सम्पर्कमा कुराकानी पनि गर्दै आइरहेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर यहाँलाई थाहा छ खुल्ला गरिरहेका छौँ सु। शून्य र शून्य छपन्न यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ समुद्र लोकध्रिय आवाजहरू हामी कार्यक्रममा आजको श्रृंलामा छौँ त्यसो आजको श्रृंखलालाई लपकुस मोबाइल पसलले प्रायोजन गरेर साथ दिइरहेको छ जुन रत्नगर दुई टाँडीमा अवस्थित छ जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल नया साट्नु परेमा नयाँ मोबाइल आवश्यक परेको छ सँगै बिग्रेको मोबाइल छ पनि बनाउनु परेमा सँगै उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइलहरू चाइनिज सेटका मोबाइल होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परेमा तपाईँले सम्झनै ठाउँ हो लपकुस मोबाइल हाउस रत्नगर दुई टाँडीमा अवस्थित छ जसका प्रोपाइटर हुनुहुन्छ निरञ्जन श्रेष्ठ तपाईँ अन्य जानकारी सम्पर्क नम्बर हो अन्ठानब्बे चार पचास तेइस चार सय उना अन्य जानकारी पनि लिन सक्नुहुनेछ Hello? Hello? Hello, नमस्ते आवाज नमस्कार यतिकै बसी बसाउ भइसक्यो अथवा भएको छैन आ असमा खाथेन दाइ भाइ कसो हैन दिनभरि कतातिर व्यस्त रहनु भयो त दलजी आ त्यसै घरतिरै बसी बसाय दाइ है ठीकै घरमै बसेर सबै बिथाउन भयो कार्यक्रम अनुहास दलजी हामी केसम पछि एउटा आवाज बजाउँदै छौं कार्यक्रम मार्फत कसकोसलाई सुनाउन हुन्छ आ सर्वप्रथम तपाईलाई अ है सर्वप्रथम तपाईलाई आ, सर्वा प्राथम हदुर लाई एक दमे दल जी तहने वाद अने टेस्ट पचे अब जो कंदल में रहने दारा लाई दल जी अब हलो अहाँ दल जी हमें सुन्दीश हों कता अरावन भाई अब अने दल बहादुर जी पाई अन्त गरी सुनौ नमस्ते दलबहादुर चेपाङको सहभागिता काग हामीलाई सम्झिनु भएको हो मकवान फुरबाट सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र तेत्तिसकै दुईवटा बाटो खुल्ला सो तपाईँ पनि यसरी नै आउनु सहन आउनुहोस् भनी फटाफट डाल गरिहाल्नु होला यति बेला अर्को एकजना मित्र टेलिफोन लाइनमा नमस्ते हेलो कोही साथी आउनुहोस् कुराकानीको क्रमलाई जोड्ने प्रयत्नमा जुटिरहेका छौँ हजुर नमस्ते कहाँबाट कसको आवाज होला खाना भइसक्यो हाम्रो पनि भएको छ कार्यक्रम सकिए पछाडि कता हराउनु भयो यतिका दिनसम्म केही बाध्यता फोन लागेन त्यसैले होइन माया सिमानु भएको छैन कतातिर बितिरहनु भइदिनमा विद्यालय विद्यालय जानु भयो रिवाज जिकरीकमा अनुहास हामी केचिन पछाडी एउटा आवाज बजाउने छौ कसकसलाई सुनाउन हुन सक्छ घर परिवार आमा बुवा बाबा मम्मी अंकल अन्टी र मेरो बहिनीहरु रीति संस्कृति र परकिती रिवाज र रले बने मेरो साथी हेवन अर्जुन रिवाज रले बनेर किन नकिन अर्को एफएम सुन्नु भएको सबैलाई हुन्छ रिवाज जी सहभागिता को लागि धन्यवाद अन्त्यसम्म सनर साथ दिनु होला अहिलेलाई छुटिउँ नमस्ते रिवाज रयल को सहभागिता तरकारी चोकबाट सुनि रहैको फेरी पनि कोही मित्रहरु आउनुहुन्छ उहाँलाई पनि बोला हालछु हजुर नमस्ते नमस्कार दादा कहाँबाट कसको आवाज होलाई काबाट माइक्रोफोनबाट रिम लाल् छैबा हजुर रिमलाल जी हजुर रिमलाल जी हजुर आरएम 900 साइन्स थे थे गए। का काम एकदमै गर्मी बढ्दो छ होइन लागि धेर भएको दादाख अनि सन्तबहादुर चेपाङ बाबुलाल चेपाङ राजकुमार चेपाङ दिपलाल चेपाङ अनि विकास सर विकास तामाङको लागि अनि त्यसपछि सुबास दानको लागि अनि कुमार रिताल जी सहभागिताको लागि धन्यवाद यसरी नै आगामी श्रृङ्खलाहरूमा सदैव साथ दिन हुने सम्पूर्ण रूपमा विश्वास राखौँ सुट्यौँ ङको सहभागिता सम्झिनु भएको छु मोबाइल पसलले प्रायन गरेको होइन सम्झनै पर्ने ठाउँ पूर्वी चित सबैभन्दा पुरानो मोबाइल पसल लभकुस मोबाइल पसलमा दबाई एउटा आवाज गुन्जिसकेको छ पुष्कल शर्मा विष्णु बाझु आवाजमा सजिवको आवाज कार्यक्रममा पहिलो समुद्र आवाज केरी केरी अब उन खोरा बाँचौँ लाखेरि अब बाँचु लामा के अरे अहिलेसम्म बाँ बाँचेको थिएँ मकै नौ खाए तागोले छोसेरायो बारे मसँग खोसेरा बाँचौँ ला के अरे अब बाँचु लामा अम बासे को मा, उनके मा थी को मा तुमकूला अम बाई नौगाए हजुर मेरो जीवन उनीको हातमा थियो बासु लामा के अब बासु लामा के अहिलेसम्म बाँचेकै थिएँ म उनकै मुखहरी पुष्कल शर्मा वैष्णु माझी आवाजमा सुझी आवाज होइ शब्द सृजना हो पुष्कल शर्माकै र आवाजलाई पछिल्लो समयमा प्रणीले बजारमा लिएर आएको आवाज पनि हो कार्यक्रममा पहिलो लोकतरी आवाज कि कार्यक्रम साँचको व्यवसायमा छौँ तपाईँ पनि कार्यक्रममा आउन चाहनुहुन्छ सा भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ सुना छ पाँच त्रिसठी तिन सय बत्तीस दुईवटा बाटोमध्ये कुनै एउटा बाटो रोजेर आउनुभयो भने हामीसँग कुरा खाने हुने आजको कार्यक्रमलाई प्रायोजन गरेको हो लभकुचो मोबाइल हाउसले जुन र दुई अवस्थित छ पुरानो मोबाइलसँग नयाँ मोबाइल सार्नुका साथै नयाँ मोबाइल साथ किन्नु परेमा मोबाइल रिपेरिङ गर्नु परेमा सँगै उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइलहरू चाइनिज सेटका मोबाइल होलसेल तथा खुद्रा मूल्यमा यहाँ आवश्यक परेको छ भने तपाईँले सुझनी पर्ने ठाउँ लपकुस मोबाइल हाउस जसका प्रोपाइडर हुनुहुन्छ निरञ्जन श्रेष्ठ अरे कार्यक्रम र शुभ साँझको व्यवसायमा कोही मित्र आइसकेको मिल्दैछु कृष्ण लामा एकतिरै आउनुहोस् काठमाडौँतिर जानुभएको थियो कहिले फर्किनु भयो अस्ति नै के लगभग एक दुई हप्तै भइसक्यो होला दाजु यता पुगे यता पुगेर पनि मैले के अरे कार्यक्रम यो प्रोग्राममा पनि गरिसके गरी प्रोग्राममा अस्ति प्रतीक्षा दिदीसँग कुरा भएको थियो सम्झिनु भएको छ होइन एकदमै यो माया सधैँ तपाईँप्रतिको माया हाम्रो पनि रहिरहनेछ एकदमै खाना भइसक्यो कृष्णजीको अथवा आइसे के दाजी अनि आजिरै आरुषि भाइको छैन कृष्ण जी कार्यक्रम सकाएपछि हामी खाने विचारमा छौं कार्यक्रम आरभास एकैछिन पश्चात हामी एउटा आवाज बजाउने छौं समझिरहनसो मायालाई हरेक पलपल काछौं यही मेरो मोटु भेट्नलाई आउँथे चरिबय भुरभुर भुर उड्दै पानी भए बग्दै सलसल कसकसलाई सुनाउन हुन्छ दाजी विशेष गरी स्टुडियो दाजुलाई अनि विशेष गरी प्रशिक्षक दाजुलाई अनि विनय दाजुलाई अनि रेडियो अर्पणको सम्पूर्ण हर्ट युनिटलाई अनि मकवानपुरमा यहाँ मम्मी बुबाहरू हुनुहुन्छ होइन अनि दिदीहरू यतै दिदीहरू पनि हुनुहुन्छ अनि उता पदमपुरमा दिदीहरू हुनुहुन्छ भान्जा भान्जीहरू हुनुहुन्छ यता पनि भान्जा भान्जी अनि यता गाउँमा रेडियो सुनेर बसिरहनु छ सबैजना होइन यो सुभाषा कार्यक्रम चाहिँ धेरैजनाले सुन्नुहुन्छ यता अब मकवानपुरतिर यता खराकतिर होइन धेरैजनाको फोन आउँछ तपाईँको यो प्रोग्राममा यो प्रोग्रामलाई धेरैले माया गर्छ भन्ने कुरा मलाई विश्वास छ होइन अनि तपाईँको प्रोग्राम चलाउने शैली पनि अति नै राम्रो छ मलाई लाग्छ त्यही पनि धेरैले माया गर्नुहुन्छ धेरैले यो प्रोग्रामलाई माया गरेर प्रस्तुतिलाई सुनिरहनु भएको सम्पूर्णलाई अनि मलाई कृष्ण लामा ब्रोन भनेर चिन्नु नहुने चिन्नुहुने नचिन्नुहुने सम्झु रेडियो सुनेर बस्नुहुने सम्पूर्णलाई भन्छ कृष्णजी सहभागिताको लागि धन्यवाद ला फेरि पनि सम्झिनु हुँदैछ मैले भन्नै पर्दैन लामा दिन त्रीको सहभागिता अर्को एकजना त्यसैले त सोध्दैछु नि को होला कतातिर व्यस्त रहनुभयोजी घरतिर बसेर समय बिताउनु गर्मी पनि बढ्दो छ होइन खाना भइसक्यो यहाँको अथवा भएको छैन त दे, दे, लायो। जी हो. होइन गर्दै गरेको छ एउटा आवाज बज्नेछ कस कसलाई सुनाउनु हजुरलाई दादालाई हुन्छ दुर्गाजी सहभागिताको लागि धन्यवाद अन्त्यसम्म सुनेर साथ होला अहिलेलाई छुट्यौँ नमस्ते दुर्गा साहबको कान्सीको सहभागिता नारायणबाट सय चार पाँच मेगा हर्जन लगन गरेर अर्को एकजना मित्र टेलिफोन लाइनमा मिल्दैछु गर्मी बढ्दो छ त्यसले भने होइन कतै यात्रामा पनि निस्कन अलिकति गाह्रो पर्छ कि होइन <laughs> जी, खाना कार्यक्रम एउटा आवाज बज्नेछ कस कसलाई सुनाउनुहुन्छ कार्यक्रम मार्फत यहाँको रमेश दाई अनि हिरा दिदी अनि मेरो साथीहरू जुना रिता अनि <laughs> अनि हाम्रो रेडियो अर्पणको युनिटलाई अनि सिला कार्यक्रम अर्पण सुझको अर्को एउटा पछिल्लो समयमा बजारमा आएको आवाज हो खमना अधिकारी अनि बेसीको आवाजमा सजिएको आवाज हो त्यसो त आफ्नो मायलुलाई धेरै माया गरे पछाडि कसलाई पो याद आउँदैन र हुनेलाई सम्झिनै मन लाग्छ क्यारी अनि खोज्न मन लाग्छ होला कतै यादमा डुबे पछाडि कहाँ छ मेरो आफ्नै मोटो तिमी भेट्न साह्रै मन लागेको छ सा। साँच्ची केही चरी भए त बुरबुर उडेर पनि आउन मिल्थे होला पानी भएर पानी भएर बग्दै बग्दै सल्सलाउन पनि मिल्थे होला क्यारे यस्तै यस्तै यो आवाजले यति बेला तपाईँको लागि सम्झिरहन्छु मायालाई हरेक पल पल समझ रहा मैलाई हर एक पला पला कह मेरे मोटो भेटना भुरु भुरु भुरु भुरु चारी भाई भुरू भुरू बुढ़द पानी भाई बगदही सला मेरा आजमा सुन समझे माया हर एक पला कह मेरे मोठो भेटनाई थे भाई भुरु भोरू बुड़ी भुर पानी भाई बगदही सला सला भाई भोर भोरू उड़ते पानी भाई बगदी सला सला मायालाई हरेक दोस्रो लोकधरी आवाजित भएमा छौँ कार्यक्रमहरूमा छौँ कार्यक्रमलाई प्रायोजन गरेको छ हजुरको श्रृंखलाइ लभकुश मोबाइल हाउसले जुन रत्नगर दुई ठारीमा अवस्थित छ जहाँ पुरानो मोबाइलसँग नयाँ मोबाइल साठ्नुका साथै नयाँ मोबाइल किन्नु परेमा मोबाइल रिपेरिङ गर्नु परेमा सँगै उत्कृष्ट ब्रान्डका विभिन्न कम्पनीका मोबाइलहरू चाइनिज सेटका मोबाइलहरू यहाँलाई होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परेको छ भने तपाईँले सम्झ्नै पर्ने ठाउँ पूर्वी चितवन केही सबै पुरानो मोबाइल पसल लपकुस मोबाइल हाउस जुन रत्नगर दुई ठाँडीमा अवस्थित छ जसका प्रोभाइडर हुनुहुन्छ निरञ्जन श्रेष्ठ र अन्य जानकारी तपाईँ आफै दिन चाहनुहुन्छ भने सम्पर्क नम्बर हो अन्ठानब्बे र अन्ठानब्बे शून्य शून्य शून्य शून्य नौमा तपाईँले फोन गरेर अन्य जानकारी पनि लिन सक्नुहुनेछ आजको स्क्रिन खोलामा छौँ कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी तिन ते सय बत्तिस र तेत्तिसको दुईवटा बाटो तपाईँ रोजेर आउनुभयो भने हामीसँग कुराकानी हुनेछ यति बेला कोही मित्र टेलिफोन लाइनमा आइसकेको छ हजुर नमस्ते कहाँबाट कसको आवाज होला कहाँबाट बोल्नुभयो हेलो कहाँबाट को बोल्नुभयो हेलो यहाँको शुभनाम रुबईमा दुबईको साथी हल्ला माडीमा हामीलाई सम्झिनु भएको छ होइन दिनभरि कता बेस्तार आउनु भयो त हजुर दिनभरि कथातिर विस्तार आउनुभयो रमेश जी खेलमा खेलमा विस्तार आहा जी हो सर कति कार्यक्रममा जानु भएको थियो हजुर रमेश जी कार्यक्रममा आउनु भएको छ खाना भइसक्यो यहाँको अथवा भएको छैन सर अब एकछिनपछि एकछिन पछि खाने बेसारमा आउँछौँ हामी अन्त्यमा एउटा आवाज छाडेर जाने छौँ रमेश जी कसकसलाई सुनाउन हुन्छ त मेरो श्रीमतीले बुवा आमाले हु हु आ बुवा मम्मी हरले अनि बहिनी भाउजू हरले अनि सरसरीलाई सररी घरको त मम्मीहरूलाई अनि चिन्दिनँ चिन्दिनँ नतिन्ने सम्पूर्ण साथीहरूलाई हुन्छ जी, सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामीसँगै रहनुहोला भनेर भन्दै थिए सम्पर्क भइसकेको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा छौँ अन्त्य अन्त्यमा छौँ एकजना साथीसँग मात्रै हामी कुराकानी गर्न सक्छौँ भनेर इसारा मिल्दैछ उहाँसँग कुराकानी गरौँ त्यस पछाडि हामी कार्यक्रमलाई बिट मार्नु पर्ने हाल्छ त्यति बेला आजको लागि अन्तिम भाग्य मानिस श्रोता उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते कोही साथी हुनुहुन्थ्यो कुराकानी गर्न सकेको छैन कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा छौँ सुनिरहनु भएको छ तपाईँले प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्स र इन्टरनेट अनलाइनमा डब्लु डब्लु देश विदेशमा जहाँ जहाँ आउँछ जहाँ जहाँ इन्टरनेट अनलाइनको पहुँच छ त्यहाँ त्यहाँ कार्यक्रम अर्पण शुभ पनि पुगिरहेको छ पूर्ण रूपमा विश्वास गर्न चाहन्छु आजको कार्यक्रमलाई लभकुज मोबाइल हाउसले प्रायोजन गरेको हो कति आजको लागि अन्तिम मित्र हजुर नमस्ते कहाँबाट कसको आवाज होला संगीता जी हामी हाँ, हाँ, खाने है, संगीता खाना सङ्गीताको किन भएन भनेर फेरि मैले पनि प्रश्न गर्न सक्छु नि यहाँनिर सङ्गीता छ होइन समयले बिस्तारै डेटो काट्ने तर्खर गर्दैछ कार्यक्रम आउनु भएको छ एकैछिन पछाडि त्यसो त अन्त्यमा एउटा आवाज पजाएर छाड्ने न नमस्ते सङ्गीता बस्नेतको सहभागिता पृष्ठभूमिमा एउटा आवाज गुन्जिसकेको छ तर बिदा पहिला धनिबार। धनिबार हुन पहिला सम्पूर्ण साथीहरूलाई धन्यवाद कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सबैलाई धन्यवाद बोल्न चाहन्छु सहभागिताको लागि टेलिफोन सम्पर्कमा जुट्नुहुने सम्पूर्ण साथीहरूसँगै टेलिफोनलाइनको प्रयासमा जुट्नुहुने प्रयासरत रहनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद कार्यक्रम प्रायोजन गरेर साथ दिनुहुने निरञ्जन श्रेष्ठ कक्षीबाट सघाउने मित्रमा गुन्जिरहेको आवाज लय शब्द सृजना हो ढाकाराम पौडेलको र स्वर रहेको छ ढाकारम पौडेल अनि उमा देवी खनालको जुन आवाजलाई पछिल्लो समयमा तुलसिङ म्युजिक प्रालीले बजारमा लिएर आएको आवाज हो ुमेको देखाइरहेछु तिम्रै वटेको मध्यरातमा बेउजे झसँग कति मिठो सपनी देखिएको थिए मेरो सानो थियो मसँग यो आवाज तपाईँको लागि सार्दै कार्यक्रम अर्पण शुभ साँझको आजको श्रृङ्खलाबाट अर्पण शुभ साँझको सहयात्री म सूर्य ढकाल पनि विधन चाहन्छु हवस्तो नमस्कार शुभ सन्ध्या को सफल दिखे थे। मेरी सनू दे मस्त